मानसी गङ्गा को ब्रजेन्द्रनन्दन भगवानको विषभानुनन्दिनी कर्मदेवतालाई सबैले चम्काउनु पर्छ है कर्मदेवताको पूजन हो यो भगवानले त्यसैले सबैलाई प्रेरणा दिनुभयो जगद् गुरु प्रभु कृष्णले निष्काम कर्मयोगका परम आचार्यले त्यसकारणले यसले साधारण अवसर नठानिकन यसबाट सौभाग्य आफ्नो अवसर चमकाउने भोग लगाइयो गिरिराज गोवर्धनलाई सब तयार पारेका वस्तुहरू बडो श्रद्धा गरे प्रसीहरूले आज्ञा गर्नुभयो परिक्रमा लगाउने गिरिराज गोवर्धनको भनेर त्यसपछि सारा प्रजवासीहरूले परिक्रमा लगाए सात कोषको परिक्रमा श्री राधे सबैले भन्ने जय राधे गोपा भज मन श्री राधे जय राधे Shri Radhe Jaya Radhe Shri Radhe Jaya Radhe Shri Radhe Jaya गर्नुभयो भने थाहा पाउनुहुन्छ गिरिराज गोवर्धन त साक्षात सिद्ध देवता उनको पूजामा जे अर्पण गरे पनि चिताको पुग्ने सात कोषको परिक्रमा दण्डवत परिक्रमाद्वारा गर्छन् साष्टाङ्ग दण्डवत परिक्रमा यहाँ लम्पसार पर्व हात जहाँ पुग्छन् त्यहाँ गोडा टेकेर अरू लम्पसार पर्व उता त्यसो गरेर साष्टाङ्क दण्डवत् परिक्रमा लगाउँछन् गिरिराज गोवर्धनको व्रजमा देख्न पाइन्छ यो छटा कुनै पनि चिताको कुरा गिरिराज गोबर्धनको परिक्रमा गरेपछि उहाँको पूजन गरेपछि पुग्छ भन्ने सम्पूर्ण सन्त महात्माहरू भक्तजनहरू सबैमा यो परिचित छ र सबले बडो श्रद्धा र निष्ठा साथ गर्दछन् त्यस कारणले यो केवल सुनो र यसै समय काटो गर्ने होइन गर्ने नै विधि हो यो भगवानको भक्तिका वर्धक हुन् गिरिराज गोवर्धन प्रभुका चरण कमलमा भक्ति चाहनेले गिरिराज गोवर्धनलाई अवश्य सम्झनुपर्छ भगवान् वृन्दावनमा पुग्दा बेलामा गिरिराज गोवर्धनको छटा देखेर अपार आनन्द भएको प्रभुलाई यसरी भगवानले गिरिराज गोवर्धनको पूजा गराउनु परिक्रमा लगाउने प्रेरणा दिनुभयो सबै प्रदेशवासीहरूले भगवानलाई अगाडि राखेर रा। बडो प्रेमसाथ श्रद्धासाथ हृदयमा प्रभुलाई सम्झना गर्दै स्तुति बन्दनाहरू किर्तनहरू गाउँदै गिरिराज गोवर्धनको परिक्रमा लगाए त्यसपछि पूजाको विधि सबै सम्पन्न भयो गिरिराज गोवर्धनको पूजा गराइदिए मेरो पूजा रोकेर भनेर देवराज इन्द्रले अत्यन्त क्रुद्ध भएर महाप्रलयको बेलामा वर्षाउने जुन एक देवता थिए तिनलाई आवाहित गरेर मुसला धार वृष्टि गराइदिए सारा ब्रजमण्डल डुबाउनको लागि सम्पूर्ण गौमाताहरू गो सारा गोवंश सम्पूर्ण ब्रजवासीहरूको जीवन सङ्कटमा परौ सबै पुकार लागे प्रभुलाई भगवानले भन्नुभयो हे ब्रजवासीहरू सब जाने गिरिराज गोवर्धनको फेदीमा म गोवर्धनलाई उठाएर तपाईँहरूलाई सबैलाई छाया दिन्छु सुरक्षा दिन्छु भनेर भगवान श्रीकृष्णले गिरिराज गोवर्धनलाई उठाउनु भयो अनि भगवानको नाम के भयो गिरिधारी भगवान बोल गि भगवानको गिरिधारी भगवान गिरिधारी बन्नुभयो भगवान सारालाई छाया दिनुभयो देवराजले मुसला धार वृष्टि गराए पनि कसैको केही बिग्रिन पाएन सारा ब्रजबन्धुहरू ब्रजका वासीहरू सारा गौमाताहरू सबैलाई सुरक्षा दिनुभयो भगवानले त्यति गरिसकेपछि देवराज इन्द्र हार मानेर भगवान कृष्णको शरणमा आउँछन् स्तुति बन्दना गर्दछन् परिक्रमा लगाउँछन् प्रभु गोविन्दलाई त्यत्तिकैमा देवर्सि नारजी आइपुग्नुहुन्छ कामदेव गौमा कामदेनु गौमाताले भगवानलाई गोविन्द रूपले अभिषेक गर्दछन् दुग्ध धाराद्वारा देवरसिह नारनन्दसँग नाची नाची उमङ्गले भरिएर त्यहाँ प्रभु गोविन्द गोपालको महिमा गाउनुहुन्छ गोविन्द, हरे, गोपाल हरे, गोविन्द। <speaking in foreign language> hare gopa hare gobind hare gopalo hare gobind hare gobal hare jay jaya prabhu din dayan hare jay jaya prabhu din daya कृष्ण भगवान को पतित पावन भगवन नामको आजका आनन्द को गिरिराज गोवर्धन को मानसि गंगा को समस्त लिला भूमिको ब्रज भूमिको प्रभु सच्चिदानन्द श्री कृष्ण चन्द्र भगवान को जय जय श्री राम जै जै श्री राधे प्रभु अनुरागी सज्जन तथा ताहरू भगवान श्री कृष्ण का पावन लिलाहरूको चर्चा चली चलिराखेका छन् श्री वृन्दावन धाममा ब्रजका भक्तजनहरू आफ्नो तन मन प्राण सर्वस्व भगवान कृष्णमा लगाएर व्यवहारका जगत्का संसारका गर्नुपर्ने कर्तव्यहरू पनि गरेर तर मन चाहिँ सधैँ भगवान् गोविन्दमा लगाएर समय काट्दथे नारद भक्ति सूत्रमा भक्तिको आदर्श कसलाई मान्ने त्यसका उदाहरण को हुन् भन्दा यथा ब्रजबल्लवी नाम भन्नुभएको छ नारदीले जस्तो व्रजका गोपिकाहरूले व्रजका गोपहरूले व्रजका भक्तजनहरूले दर्शाएका थिए त्यही बाटो सबैले हिँड्नु परमा आवश्यक छ किनभने संसारमा कर्म नगरी कोही रहन सक्दैन कर्म अनिवार्य छ एउटा न एउटा कर्मका बन्धनहरू सबैसित गाँसिएका हुन्छन् तर यहाँ कर्म गर्नु परे पनि मनका वृत्तिहरू सम्पूर्ण प्रभुमा केन्द्रित रहन् हो त्यस्तो आदर्श हुनु परमा आवश्यक छ ब्रजस्त्रिय धन्या मन्यामे जगति याशाम नयन सरोज अञ्जन भूतो निरञ्जन वसति जसले ब्रजका भक्तिको अध्ययन गर्नुभयो महापुरुषहरू गोकुल, का का कन्या हरू, हरू, धन्या धन्या गोकुल कन्या जगति अंजन गोकुलकाच्चिदान परब्रह्म परमात्मा जसका आँखामा अञ्जन बनेर बस्नुहुन्थ्यो गोपिकाहरू आँखामा काजल लगाउथे त अरू कारणले हुँदैनथ्यो भगवान श्याम सुन्दरको स्मृति अझ तीव्र होस् आँखाबाट आँसु आउँदाखेरि त्यो गाजल बग्दै तल जाओस् बसन्न आभूषणहरूमा छछलकिएर पोखिन पुगोस, र त्यो देख्न साथ श्याम सुन्दरको स्मृति अरू तीव्र बनेर थपियोस् यस्ता भावनाहरू राखेर उनीहरू गाजल लगाउँथे आँखा शृहार थिए सम्पूर्ण श्रृङ्गारको अन्तिम गन्तव्य भगवत प्रीति थियो प्रभुलाई प्रसन्न पार्नु थियो यस्ता गोकुल कन्याहरूलाई बडे बडे अद्वैत विथि पथिकहरूले पनि सराहना गर्नुभएको छ धन्या गोकुल कन्या भयम मन्या महे जगति भनेर मधुसूदन सरस्वती जस्ता चित सुखी जस्तो महान विशाल वाङ्मय लेख्ने अद्वैत सिद्धि नामको ग्रन्थ लेख्ने त्यस्ता महापुरुषहरू एकश्वरले भन्नुहुन्छ कृष्ण परम किमी तत्त्व महम नजाने कृष्णभन्दा पर अर्को कुनै तत्त्व हामीलाई थाहा छैन त्यस्तो भगवान श्री कृष्णमा सम्पूर्ण प्रजावासीहरू मन तन मन लगाएर आफ्नो समय काट्दथे एउटी प्रति गोपिका चुल्हामा भान्सा बनाउँछन् अत्यन्त तन्मय भएर भगवान कृष्णको कीर्तन गर्दै श्री कृष्ण गोविन्द Vāsudeva, Śrī Kṛṣṇa Govinda, Hare Mūrāya, Vīmātta Nārāya, Vāsudeva, Śrī Kṛṣṇa Govinda, Hare Mūrāya, Vēnātta Nārāya, अर्की दही मस्त छिन् यही गाउँदै श्रीकृष्ण गोविन्द हरे हे नाथ नारायण वासुदेव श्रीकृष्ण गोविन्द झोलुङ्गामा नानीहरूलाई साना साना बालकलाई झुलाउँछन् यही गाउँको श्री कृष्ण गोविन्द पनि त आमाहरू दिदी बहिनीहरू झोलुङ्गो झुलाउनु नि केटाकेटीलाई लिएर तर अर्थकैला त्यसको साटो प्रभुकै नाम गुनगुनाए कति रहनुहुन्छ चोचोली भने क्या होइलो भने क्या हो अर्थ त छैन केही पनि श्रीकृष्ण गोविन्द हरे मरारे हेनाथ नराण